प्रस्तुत छ बीबीसी मिडिया द्वारा निर्मित नाटक श्रामीठो सारङ्गीको यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ अब सुन्नुहोस् न तपाईँको ओडा गाविसको हालखबर चाहिँ कस्तो छ माधवपुर र गोदियानी गाविसमा भने नेताहरूको लुचाचुडीले पार्नु हैरान पारेको थियो यसैबीच माधवपुर गाविसको सचिव विश्वनाथ अपहरणमा परे विश्वनाथ अपहरणमा परेपछि उनकी श्रीमती जसोदियालाई फोन पनि आइहाल्यो नि हमी बोल्तानी आप लगे आम नहीं। नहीं। आज के के पुलिस प्रशा हे भगवा ममी, दो एक त साथमा ल्याएको गाविसको पैसा लुटिनु अर्कोयाँ फिराउथे जसोदुले त्यत्रो पैसा कहाँबाट ल्याएर विश्वनाथलाई छुटाउन सक्थिन् बर उनी रुना बाहेक केही गर्न सकिनन् आँखामा राखे पनि नबिजाउने भन्दै चिनिएका विश्वनाथको अपहरण बारे गाउँले भने अहिलेसम्म बेखबर थिएस बोगल दौरी ओरि दौरी दौरी ताबि बाकी ये बाछो गोनियो अभी पछु आइल बाटे ठान्ना के मारे मय हा हल्ला ए सुन ल गन सास सिसको पहरन हो गई हां हा? पहरन हो गई बा हो हां कइल पहरन भ त ए होमी कहां दशरथजी हाम्रो को जुन गाविस सचिवमाथि यो अपहरण कांड भयो यो धेरै दुखनीय भयो यसको लागि हामी यदि चुप बस्यो भने भोलि के हुन सक्छ रा। हामी सबजना चुप बस्नु भएन आज हामीले सिडिओ अफिसमा गएर लानु सुरक्षा मलाई पनि लिएर हिँड्नुहोस् न म पनि जान्छु नजाऊ हामी गइरहेछौँ होइन मलाई पनि लिएर हिँड्नुहोस् न हेर्नुहोस् इन्सपेक्टर साहब म गाविस सचिव हकिस संरक्षण केन्द्रको अध्यक्षको हेसियतले के भन्न चाहन्छु भने तपाईँले हामीहरूको जुन यो सचिवहरूको मुद्दा छ त्यसलाई गम्भीरता रूपले लिनु इन्सपेक्टर साह्री राखेको छ दस लाख रुपियाँ मागिरहेको छ म कहाँबाट ल्याउनु प्रस्तुत छ बिबीसी मिडिया द्वारा निर्मित नाटक श्रृङ्खला कथामिठो सारङ्गी हो यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खाना गएमा त्यो संयोग मात्र हुनेछ अब कथा नमस्कार हजुर म दिलु गन्धर्व गाविसको कथा सुन्दा यस्तो पनि हुँदोरहेछ भनेर दङ्ग पर्नुभयो होला होइन हजुर साँच्चै तपाईँको ओडा गाविसको हालखबर चाहिँ कस्तो छ माधवपुर गोदियानी गाविसमा भने नेताहरूको लुचाचुँडीले पार्नु हैरान पारेको थियो इस बीच माधवपुर गावि का सचिव विश्वनाथ अपे विश्वनाथ अपी उनकी उनकि श्रीमतीलाई फोन पनि आइहाल्यो हामी बोलतानी एक तो साथ में लिया लुटीन अर्को दस लाख रूपया फिर जसो दुयाले त्यत्रो पैसा कहाँबाट ल्याएर विश्वनाथलाई छुटाउन सक्थिन बरा उनी रुना बाहेक केही गर्न सकिनन् आँखामा राखे पनि नबिजाउने भन्दै चिनिएका विश्वनाथको अपहरण बारे गाउँले भने अहिलेसम्म बेखबर थिए <laughs> दशरथ <laughs> <laughs> जी हाम्रो पञ्चायतको जुन गाविस सचिवमा थि यो अपहरण कांड भयो यो धेरै दुखनीय भयो यसको लागि हामी यदि चुप बस्यो भने भोलि के हुन सक्छ हामी सबजना चुप बस्नु भएन आज हामीले सिडिओ अफिसमा गएर लाना दिनु सुरक्षा मलाई पनि लिएर हिँड्नुहोस् न म पनि जान्छु नजाऊ हामी गइरहेछौ होइन मलाई पनि लिएर हिँड्नुहोस् न हेर्नुहोस् इन्सपेक्टर साहब म सह सचिव हकिस संरक्षण केन्द्रको अध्यक्षको हेसियतले के भन्न चाहन्छु भने तपाईँले हामीहरूको जुन यो सचिवहरूको मुद्दा छ यसलाई गम्भीरता रूपले लिनु होइन इन्सपेक्टर साहब श्रीमानजीलाई कति दिनदेखि राखेको छ दस लाख रुपियाँ मागिरहेको छ म कहाँबाट ल्याउँछु मम्मी बाबा आनु बा? आउनु भएन बाबु तिम्रो बाबा साथी कहाँ जानु जानुभएको छ आउनुहुन्छ जा। किन किन रोगो तपाईँ भनौँ न म रोगो छैन बाबु कसले भने रो छ रो छैन यस्तो अन्धारो गरेर बस्नुभएछ बत्ती पनि त बाल्नु पर्यो नि त किन रुनुहुन्छ थाहा छैन कसलाई भन्न जाने मैले मेरो कसरी यहाँनिर <laughs> लाग्यो त्यसै गरेर अहिलेसम्म पनि आउनु परेन म के गर्ने <laughs> भोक लाग खाना पनि हेर्नु त बच्चा कसरी भोक लागेको छ भोक लागेको छ भनिरहेछ तपाईँ तिमी पनि खाना बनाएर खाऊ बच्चालाई पनि खुवाउनु पर्यो हो नि त मलाई केहीमा पनि मन लागिराखेको छैन उहाँलाई लगेको बेलादेखि म के गरौँ कहाँबाट दस लाख रुपियाँ ल्याएर दिउँ उहाँले <laughs> भन्ने बित्तिकै दस लाख रुपियाँ हामी दिने हामी किन दिने दस लाख रुपियाँ हा? हामी घर गाउँमा छ गाउँको सबै भलवाला व्यक्तिहरूलाई लिएर अगाडि आवाज दिनु परे यस्तो दुख गरेर रा, बसेर हुन्छ कहीँ बाबुलाई धेरै भोक लागेछ हा म गएर खाना पकाइदिन्छु हो बाबु पनि खाने तिमी पनि खाने त्यस्तो भोकै बस्यो भने जिउ पनि गलिहाल्छ नि त म आइरहेछु खाना पकाइदिन्छु अपहरणकारीले फिरौती रकम घटाउँदै पाँच लाखमा झारे आफूहरूको माग ध्यान नदिएको र अझ पुलिस प्रशासनलाई खबर अरेको भन्दै अपहरणकारीले विश्वनाथको हत्या गर्ने धम्की जसोदियालाई फोनहरू दिएछन् यतिका दिनसम्म बेपत्त विश्वनाथ अहिले कहाँ छन् थाहा छ हजुरमा जी। बड़ा जान जी, जी, जान भन्नु त एकछिन तपाईँसम्म केही कुरा गर्छु है त्यो तपाईँलाई लैजाने बेलामा चाहिँ कतिजना केटाहरू आएको थियो त्यतिखेर तिनजना थियो सेडवामा पुगेँ जिल्लाबाट आइरहेको थिएँ पैसा पनि थियो साथै बाटो छेकिहाल्यो बस बाटरसाइकलमा काम छ भन्छ के काम छ भोलि अफिसमा अब भन्छु मान्दैन अहिले जा किङ तुखा के हुलिया याद छ तपाईँलाई हुलिया के के अनुहार कति कदको -खोत थियो के थियो अनि मुख त हेर्न पाइनँ तर एउटाको अलिक पाँच साढे पाँच फिट जति लामे लामे थियो मोटो मोटो थिएस बाइसको थिएँ साइकल भेटिएको थियो भनेको ठाउँमै है तपाईँले कहाँ लगाएको थियो त्यो छ केही र खाल टोलाको बिचमा तपाईँको पुल छ नि पुल एउटा मलाई याद छ त्यसपछि पटी बाँधेर कहाँ लग्यो थाहा छैन चार दिन जति भयो त्यहाँ राखेको न हेर्नुहोस् न पिउन दिएछामा हेर्नुहोस् जुलुम हेर्नुहोस् मान्छे बिस्तारै सबै कुरा मैले लेखेको छु है लेख्दैछु सुन्नु त त्यतिखेर एउटा कुरा मलाई लाग्यो नि तपाईँ त्यहाँबाट कसरी भाग्नुभयो त्योतिर किनभने तपाईँलाई त एकजना त त्यहाँ पहरा पक्कै पनि बस्छ त्यहाँ हात बाँधेर राखिरहेको थियो हो पेसा गर्छु भनेर उठेको सुतिर रहेछ एकजना यसरी दाँतले हातले रसरी यसरी दाँतले खोल ए अनि बाहिर निस्किन्छु त ढोका खुले थियो अँ निस्केर भाग दिइहाल्यो तपाईँ भाग्यले साथ दियो होइन हेर्नु तपाईँलाई धम्की आउँछ हामीलाई हामी प्रहरी भएर त धम्की आउँछ तपाईँ कहाँ नोकरी छोड्ने कुरा गर्नुहुन्छ आ, ला, ला, ला, ए, चाथी, चाथी, ए, हो आज के आज आज तो न पैसा धेबारी चाहिँ Hello? Hello? Yes, hello? ए कहाँबाट कहाँ कैसन ठिक भएन त यहीँ बैठ भनी कहाँ हुनुहुन्छ हजुर हेलो हेलो तपाईँ जसरी पनि यी मेरो अगाडि आइदिनुहोस् न प्लिज मलाई एकदमै हेर्न मन लागिसक्यो प्लिज तपाईँ आइपुग्नुहोस् न हेलो हजुरको फोन होइन ल बाबा ल बाबा ल बाबा Love, I love you, दिन नआ केही पनि हुँदैन भनेको हो रहेछ हजुर भागेर सकुसला आउन सफल विश्वनाथ गाउँलेहरूसँग आफू कसरी उम्काउन सफल भए भन्ने बारे फुर्तीसाथ बताए जैसे सेडवातर पहुँची अनवडा घेरा बस्नु पर्यो मुख थोपियो आँखा पनि पट्टी बाँधि चिया मिठाई के के बनाएको छ भुजिया पनि लिया भुजिया एकजना आएन सुतिरहेछ यसो कोनामा चैला उठा मनमा मन आट आयो अब जहाँ खोजिरहेको छ के गर्ने अब होइन त्यहाँबाट भाग्न सुरु गरे तपाईँको खबर सुनेर हामी आउनुभयो खुसी लाग्यो हामी सब तपाईँहरूको कृपा हो बुझ्नुभयो नयाँ जन्म भएछ चाचा मेरो बुझ्नुभयो तपाईँहरूको आशीर्वाद हो चाची पीड पोतरा उखाडे पूरा छु पूजामा चीजु काम बहुत रा, राजी बार जगेसी अब को नाच र ना। आठ जामी आफूले ठुलो खड्को काटेर दोस्रो जन्म पाएको भन्दै विश्वनाथले घरमा धुमधाम पूजा आज र नाचगान गराए हाम्रो विश्वनाथ सचिव साहबको जब सुनेर पहरण भएको म त झिल्दै परिसकेँ अनसन बस्नु हामी तयारी पूजा पाठको घर हेर्नुहोस् होइन भर्खर अब सकेको होइन अघिदेखि व्यस्त त्यसैमा कुन बेला आउनुभयो तपाईँहरू भर्खरै आएर बस्नु सुनाउनुहोस् बहुत खुसी लाग्यो मलाई तपाईँ अघि अघि नै हाम्रो विजय बाबु आउनु भएको थियो रामध्यानजी पनि आउनुभएको थियो एउटा कुरोबाट एकदम हेर्नुहोस् मन कस्तो सन्तोष हुन्छ भने नि पैसा त कमाउन सकिनँ हेर्नुहोस् जी तर मान्छे चाहिँ कमाएको छु मैले होइन तपाईँ जस्तो मिलनसार मिल्ने मान्छे कहाँ छ सब प्रेमले एउटा अर्को पनि कुरा छ नि कात छ नि एउटा जागो राखेँ मार सकेन सही बात दस सचिव साहब एउटा कुरा पनि यहाँ छ कि हाम्रो तराई मधेसमा नि बडा विक्र काम गर्न गाह्रो भइरहेको छ सिसँग कुरा गरेर एउटा ठोस नीति ल्याउनु पर्छ कि नियम बनाउनु पर्छ तपाईँहरू त्यो नीति नियम बनाउनुहोस् यदि जनमतको सहयोग पर्यो भने हामीलाई भन्नुहोस् हामी गाउँबाट मान्छे बटुरा लग्छौ नि चि हकित संरक्षण केन्द्रको तपाईँ अध्यक्ष र यसरी जुन किसिमले साङ्गात्मिक रूपले जुन भइरहेको छ पहलका काण्डहरू यसमा हामीले एकचोटि बसेर कुरा गर्नुपर्छ एकचोटि जिल्ला बसेर जिल्लामा हामी के कसरी गर्न सकिन्छ यसको बारेमा व्यापक छलफल गर्न जरुरी छ हेर्नुहोस् दबाब दबाब दिनु जरुरी छ त्यो दबाब नदिकन हाम्रो समस्या समाधान हुँदैन हेर्नुहोस् मेरो मेरो विचार के हो भने गाविस हकित संरक्षण केन्द्र गठन गर्नुको पछाडि कारण पनि हाम्रो समस्यालाई बुझ्नलाई होइन हजुर त्यही भएर तपाईँलाई कसरी गर्नु सक्छ त्यो चाहिँ गर्नुपर्छ आज हेर्नुहोस् म माथि पऱ्यो भोलि तपाईँमाथि के होइन हो घर छोडोमा अब बितिको कुराहरू जाउँ निको नाचहरू कुन कुन गाविस भन्नुभयो अरे माधवपुर माधवुर वार्ड नम्बर एक वृद्ध भत्ता होइन धीरजरणी ध्रुव ध्रुवेश ध्रुव ध्रुवनाथ प्रसाद ध्रुवनाथ प्रसाद हजुर ध्रुवनाथ प्रसाद हे उहाँ त बित्नु भएछ हजुर हजुर यो कहिले नाम कहिले कुन काटेको ए यो त आउनु आउनुभएको थियो हाम्रो सचिवजी हुनुहुन्छ नि त्यहाँको विश्नाथ विश्वनाथजी हो आउनु आउनुभएको थियो यो चाहिँ आज आइत शुक्र भनेपछि यो ठ्याक्कै एक हप्ता जति भयो काटेको एक हप्ता मात्र भएछ आज को सेवा? तपाई नियत बसो के नियत बस खानु भएको रहेछ वर्षदेखि आरोप नै आरोप लगाउन खोजेको मैले प्रमाण हेरेपछि मैले कुरा गरेको हो हिजो अस्तिसम्म तपाईँले मैले आरोप लाग्न आएको थिएँ यति दिनमा तपाईँले गाउँको काम गरेको तर मैले आफ्नै आँखाले जिल्ला विकास समितिको लेखाशाखाको फाइल पल्टाएर हेरिसकेपछि मैले कसरी न नपत्याउने त हिजो अस्तिमा त नाम काटाएर रहेछ मेरो बुवा मरेको डेढ वर्ष अगाडि हो अनि यो बीचको पैसा कहाँको त भन्ने मेरो प्रश्न पैसा कस्तो पैसा तपाईँको बुवाको डेढ वर्ष अगाडि हो मैले राम्ररी थाहा छ छैन तिमीले दिएको पतै भुले छन् मागवानी फुल रोपेर धरती जमाऊ एस्तै रहेछ पापी मन ऐना धन इष्टमित्र कमाऊ आइना इ न धनाइष्टमित्रमाउ ला देख्दा म जस्तै छौ तिमी फुल रोपेर धरती जमाऊ एस्तै रहेछ पापी मन ऐन धन इष्टमित्र कमाऊन धन इष्टमित्र कमाऊ जान्छ जीवन आउँदैन घुमेर काम हो ठुलो होइन नि उमेरा, मेर फुल धरती जमाऊ एस्तै रहेछ पापी मन तपाई सुन्दै हुनुहुन्थ्यो नाटक श्रृङ्खला कथा मिठो सारिकको गाविसको कथा अङ्क चार यस अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व कामेश्वर चौरासिया नीलम जयसी आदित्यराज राज चौरासिया राकेश यादव रितेश त्रिपाठी मनोज पटेल भवसागर घिमिरे संतोष नेपाल विबोर बराल रामकलावन यादव राजपति देवी अहिरेन दशरथ शाह जौरन शाह राम यादव राम यादव सञ्जुकुमारी कुमारी शीतल देव शाह जयचन्द्र यादव रामखिलावन यादव रजनीदेवी यादव विश्वनाथ प्रसाद यादव राधिका देवी अहिरेन मुखीलाल हजरा राम, मोती राम रेनही शाह नाटक का लेखक तथा निर्देशको रविन्द्र सिंह बानिया सात में हि भागर घिमिरे आन्विका गिरी साथ उत्पादन सहयोगी राज भंडारी वेब प्रड्यूसर बिबोर बराल धोनी संपादन शिरीष विक्रम था नाटक का सहसंपादक हन्थ्यो खगेन्द्र लमीछाने रकन्थ्यो ध्रबहरी अटक बीबीसी मीडिया एक्शन बना नाटक कथमिठो ना सारंगी को भर्खर प्रसारण करे तप का सुझाव सलाह रिगत अनुभव हामी सा पत्रचार नभूल्होला तपे पठान पत्र हमारा अर् कार्यक्रम सारंगी को भलाकुसारी में प्रसारण करने ठेगाना हो कार्यक्रम सारंगी भलाकुसारी बीबीसी मीडिया एक्शन साने ललितपुर पोस्ट बक्स नंबर आठ नौ सात पांच ईपीसी पच्चीस चौवन्न तस्त ईमेल ठेगाना हो एलईटीटीईआरएस लेटर्स एट बीबीसी नाटक सुनीस तपाय तत्काल प्रतिक्रिया पठान मनला हमी एसएमएस एसएमएस पी आप मोबाइल में केएमएस टाइप करी एक स्पेस छोड़नोस प्रतिक्रिया हाम्रो कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै म लुनिवा तुलादर विदा चाहन्छु नमस्ते कार्यक्रमीको भलाकुसारीमा तपाईँको समुदायका समस्या संघर्ष र सफलताका कुरा